जसोतसो साँगोरो कच्ची बाटो त पुग्यो तर त्यहाँ भएको मनमानी र खिचातानीले गर्दा साधारण यात्रुले निकै शास्ति भोग्नु परेको थियो सबै झोलाहरू पनि सबै छु नि सर अब यो सिजनै यस्तै सर यस्तै हो सिजन अब यसरी सधैँ कहाँ चल्थ्यो र हजुर कच्ची साँगोरो बाटोमा निकै छोत्र गाडी कुदाउने क्षमताभन्दा बढी यात्रु चढाउने अनि गाडीको पाठ मर्मत पनि ध्यान नदिएपछि एक के भयो सम्झनु भएको छ हजुर केही हुन्न चिन्ता नगर्नु अब रकेट माइलो हो क्याट माइलो समयमा पुग्नु परेन दुर्घटनामा परेर रकेट माइला अचेत अवस्थामा पुगिया हजुर त्यहाँ उनको उपचार नहुने भयो उनको दुःख सुख बुझ्ने साथी धनसरा र उनकी आमाले माइलोलाई काठमाडौँ ल्याए त्यसपछि म माइलोलाई भेट्न त्यही अस्पताल पुगेको थिएँ दिल बाबु के गरौ बात्रो दिन भइसक्यो त्यही त नि हजुर चिन्ता नमान्नु धनसारा अब के गर्छ त एक महिनासम्म होटेल बन्द छ पिर्नमान्नु अब म पनि यतै छु के साथी हो हेरचाह त गर्नु परिहाल्यो <laughs> तिमी बस्दिन्छौ र भाइ यता म यतै छु चिन्ता नमान्नु म मा हेरचार गर्छु धनसारा <laughs> पनि यतै छिन् अब तिमीले धनसारासँग मिलेर स्याहार गर्छौ भनेपछि जान्छु हुन्छ त्यसै गर्नु अब उता होटेलतिर नै हेर्नै परेको हेर्नु अब होटेल नहेर फेरि खाना मिल्दैन अलिअलि पैसा पनि चाहियो यहाँ फेरि उसलाई बिरामी छ त्यही त नि बाब त्यही छ भोगाएर आ होला के भोक लाग्थ्यो अब केही नास्ता बिस्कुट बिस्कुट ना। त छ बान्टिनमा चिया होला हजुर तिमीहरू दुइटै बस्दै गर म चिया लिएर आउँछु है त छिटो लिइदिनु होला म भोक लागेँ हिँडाइलाई सारे गाह्रो पो भयो खोइ कस्तो छ माया यसो हेर्नु पर्ने र बिचारा मुखपुनी कस्तो नि न्या धुप्ला थलो परेको पनि कति दिन भइहाल्यो सुन त नमाना अब बिस्तारै होला नि अनि आमा त यतै हुनुहुँदो रहेछ तिम्रो बुवा पनि दुर्घटनामा परेर म सानो सधैँ बित्नुभएको साँच्ची के चलाउनु हुन्थ्यो अरे बुवाले बस चलाउनुहुन्थ्यो कति वर्षकै थियो त्यही भएर आउनुभयो होला नि आमा पनि यहाँ पिर फर त आउनुभयो होला नि सम्झिनु भयो होला नत्र त माइलालाई निकै मान्नुहुन्थेन आमाले माइलाको पनि कोही आची हाम्रो कोही नाची भनेर आमाले त जाउँ उयोको कोही नथे भनेर हामी दुइटै यहाँ नरो, मा भनेको कुरा पनि ठिक हो कुनै छ र म त माइलाको धेरै सोच्नु भएछ के गर्ने त्यत्र सत्र अठारजना मान्छे मरे त्यत्र मान्छे घाइते भयो गाउँमा कस्तो भयो होला त्यो गाउँमा एकै एक गाउँमी कतिजना मरे कसैले नसोचेको भयो तेरो भाती बेलुका गएको छ धतगुल गएको अब कति बेला आउने हो बजार गएको अनि मलाई के के ल्याइदिनु नि तनी अब के बोल्ने हुन्छ नभए लुगाको ब्राहरूलाई ती लिएर हुन्न नि अब कति बेला पाउने हुन् अनि हामी घुम्न कहाँ कहाँ धनी हवाईजहाज को पंखा मत को रेडिओ टीवी पत्र पत्रिका में छपक्क भरिथे हजुर दुर्गममा गाडी खसेर धेरै मान्छे बित्दा समेत यो घटनाले खासै चर्चा पाएन जहाज पड्किएर होस् या गाडी गुल्टेर मर्ने त मान्छे नै हुन् नि होइन र हजुर बतासे भिरमा गाडी खसेपछि बतासे गाउँ पुरै शोकमा डुब्यो हजुर ढिलोलाई के छिटो ढिलो हुन्छ फेरि छुट्टी ल्याउँछ कस्तो कर्मालो कर्मालो धेरैको परिवार उजाडियो हजुर परिवारमा एक्लै बाँचेको रकेट माइलो पनि अचेत अवस्थामा काठमाडौँको अस्पतालमा लडिरहेका थिए यता गाउँलेहरूले भने घटनाको विरोध गर्दै सड़कमा चक्का जाम मात्र अरेनन् सिडियो पुगे साब साब के दुर्घटना योभन्दा यत्र दुःख भयो बाटो बन्द गरेर हेर्नुहोस् मैले परिचय खटाएस मेरो बाटो हेर्नुहोस् तपाईँहरूकै मान्छे लिनुहोस् केन्द्रमा फोन गरेर बाटो खोल्ने कि नखोल्ने भनेर मलाई बाध्य बनाए हेर्नुहोस् अब हेर्नुहोस् किया खर्च अब घाइतेलाई उतार खर्च सम्पूर्ण म तपाईँलाई समितिबाट दिलाउनु लगाउँछु अर्को कुरो अब उपस् <imit @s2> जबसम्म बाटो त्यहीको चाकुलो हुँदैन र त्यहाँ चल्ने गाडीहरूकोलाई राम्रोसँग नियम पूर्वक जाँच बुझ नगरिकन म त्यो बाटो हेर्नुहोस् एक खोल्दैन दुई खोल्दैन फेर हेर्नुहोस् म काफी यस्तो डिरेक्सन फेरि नहुँदै सुन्नुहोस् न त्यो बतासे गाउँमा के कति कारणले त्यो जीव दुर्घटना भएको छ म त्यहाँ जाँच गर्न लगाएर म एकचोटि तपाईँ र गाउँमा तपाईँलाई भेट्नु फेरि त्यहाँ आउँछु बस्नु डिस्पु साहब हुन्छ सर अँ डिस्पु साहब त्यो हाम्रो बतासे गाउँ छ नि त हजुर इन्चार्ज के अरे जगदीश ओ उहाँ आउनु भएन ए उहाँ मेरो सम्पर्कमा हुनुहुन्छ सर आउँदै हुनुहुन्छ होला ए आउँदै हुनुहुन्छ हजुर सर अब हेर्नुहोस् न डिसपु साहब यत्रो दुर्घटना भइरहेको छ अब नगर भन्दा भन्दै मान्दैनन् त्यही त सर के गर्ने माथिबाट पनि त्यस्तै पेला हुन्छ त्यही त भने माथिको त केन्द्रमा बसेको मान्छे हेर्नुहोस् उनीहरूलाई के सर एउटा कुरा हेर्नुहोस् त हामीले यत्रो यो टाउको यत्रो टाउको देखियो हेर्नुहोस् भन्नुहोस् त अब त्यही त कसरी गर्ने होला न त्यहाँका मान्छेहरूले कुरा बुझ्छ त्यही त नि कसरी गर्ने जय नेपाल सर एउनु भयो अँ जग्दी हजुर सर त्यो बताउँमा के भइरहेको छ हजुर अस्ति त्यहाँ चाहिँ नसोचिया घटना भयो सर अनि घाइते रे हजुर घाइते चाहिँ नौजना हुन्छ सर त्यसमध्ये दुई जना अहिले उपचार पछि घर फर्किसकेका हुन्छ एड निरा बाटोमा तपाईँको जबरदस्ती नहाल नार भन्दा जीव हालिएन त्यही त सरटार सर त्यहाँ अस्ति पनि झगडा हुँदाखेरि झगडा मिलाउँ सर अब त्यहाँ के गर्ने सर त्यस्तै छ तर मैले गरिरहेको छु सर अहिले पनि ए हेर्नुहोस् डिसु साह मैले त अब आदेशदेखि हेर्नुहोस् माथिबाट फोन आएँ नेता ल नगरी खाने विद्यार्थी किसान हेर्नुहोस् त कस्तो किसिमको कुरा गरेको के भन्ने सर अब म तपाईँको त्यो जिप्सो थ्रु इन्भेस्टिगेसन गरिरहेको छु हेर्नुहोस् होइन कति मैले आफ्नो व्यक्तिगत तर्फबाट च्यानल बनाएर त्यहाँ के कस्तो भइरहेको छ र त्यसको जो तपाईँको त्यो बाढ निर्माण भयो त्यो ठाउँमा तपाईँको पहिलाको समिति अलिकति घोटा लगाइदिएछ त्यो त्यो रिपोर्ट त मलाई पनि हेर तपाईँलाई जानकारी छ हजुर कारबाही अगाडि बढाउनु भयो नि हजुरले भन्नुहोस् न कारबाही त अगाडि बढिहाल्छ सर त्यही त अनि के कति कारणले त्यहाँ एक गाडी एक्सिडेन्ट भयो त्यसको मलाई सम्पूर्ण इन्भेस्टिगेसन गरेर सबै यहाँ रिपोर्ट मलाई यहाँ एट टु डेट चाहिह हुन्छ सर हजुर सर म त्यो गरिहाल्छु सर अहिले ड्राइभर माइला सही दुई तिनजनालाई काठमाडौँ पठाउने काम ए, सर त्यो काम भइरहेको छ हजुर सर ए ल ल ठिक रकेट माइलो धेरै महिनादेखि अचेत अवस्थामा थिए धनसराएर म उनलाई अस्पतालमै बसेर कुर्थ्यौँ एक अचानक उनको होस आएपछि हामी धेरै खुसी भयौँ डाक्टर भाइ म त्यो डाक्टरमा पनि कन थपेर कन्डक्टर त्यहाँबाट बढुवा भएर ड्राइभर भएन कोही डाक्टर माइलुले <laughs> घरैको खिया खुसी के छ भने माइलो सबैभन्दा ठुलो कुरो तेरो ज्यान बच्यो हामीलाई त्यही नै खुसी छ है ज्यान बाँचेपछि सबै कुरो भइहाल्दैछ सास भएपछि त अरू त भइहाल्छ नि त्यसो भोमाइलो म यही छु त्या मेरो राउन्ड पढिरहेछ बिरामी चाहिँ सुजन अब अब अब अहिले कस्तो तिम्रो खुट्टा दुखिरहेछ अलि अलि साह्रो दुखिरहेछ धनसरा पनि यतैछिन अब म पनि यतै छु होइन सँगै जामला मिलाएर ए म पुरै कारयदेखि हो ए हजुर किन होला हो अनि यो दुर्घटना सम्बन्धी बयान दिनुपर्ने थियो हजुरसँग हजुरहरू एकछिन बाहिर गइदिए हुन्छन् ए हुन्छ हुन्छ धनसरा यसो यता प्रहरीले दुर्घटनाको अध्ययन थाल्दै थियो भने उता सिडिओले बाटो बनाउँदा भएको पैसाको चलखेलका बारेमा जीविस र अख्तियारको सहयोग लिएर बुझ्दै थिए अनि एक दिन होइन कति हिसाब मात्रै गरेर राख्नुहुन्छ राजदूरी जम्मा हुन्छ अब पहिलाको फाइदा हामीले त्यो पहिला तलको जोगा किने अब होइन सदरमुकाममा घर किन्ने घर लगाउने अनि अलिकति अब घर गर्नको लागि बुढाको बुद्धिमा कहाँबाट राम्रो कुरा पला नमस्ते नमस्ते आज किन हो बस्नु हामी चिया चिया खाना आएको होइन तपाईँको नामको त्यो देखिया हुनाले आएको तपाईँलाई पक्राउ गर्न आएको हामीले माथिबाट आधा यस्तो चाहिँ उहाँले त्यो बाटो स्कुल बनाउँदाखेरि उहाँको नाममा पैसा देखिहाल्छ त्यही भएर हामी त्यहाँ परे चौकीबाट चुपाइदिनुहोस् हामीसँग पाप धुरीबाट कराउँछ भने चाहिँ डमरसिंह र दिननाथ परेको फन्नमा परियाले. उता रकेट माइलो पनि केही महिनाको थुनापछि गाउँ फर्किएर आए हजुर मायाको डोरो त्यसै कहाँ छुट्थ्यो र आखिर धनसरासँग माइलोको लगनगाटो पनि कसियो चन्द्रमायाले पनि छोरी जोइलाई भित्रै हालिन् जी तत्र भयो सबैतिर भयो बेललाई आज फुर्मासी त उसले हेर्दा थिएन कपाल कति ठुला छैन मान्ने भयो पो अब आमा म त ड्राइभर हुँभर ड्राइभर भएपछि कपाल सवाल पाल्ने भयो ज्याउनु भयो क्या, बारे बारे बारे हुनु क्या? क्या, बर क्या, क्या अब क्या मानेबाट क्या आएरबाट क्याप दियो त मलाई भाग्य पनि त सोही रहेछ गएका कुरा गएर छोडियो अब ज्याउनु भयो भइहाल्यो हेरमा अब के गर्ने होला कसो गर्ने होला भनेर सोचिरहेको छु म त अब के आएर बा खुट्टाले त म ठग्दा नै के अब गाडी चलाउन सकिने होइन आमा अब जिम्मेवारी आइसक्यो अब क्याहरू कसो गरौँ मैले के सोचेको छु भनेपछि एक होटल राखु कि भन्ने विचार गरिरहेको छु मेरो अब ड्राइभर साथीहरू छन् साबुहरू छन् जति पनि छन् आफ्नो खुवाउँछु नि आमा चलाउनु पऱ्यो नि पहिला गल्ती गऱ्यो आमा कस्ता कस्ता मान्छेको फेला पढेँ अब यो डाँगाहरूका पछि लागेको थियो धन्न ज्यान बच्यो अब चाहिँ त्यस्तो गल्ती म दोहोऱ्याउनु आमाको आम आएर मलाई आएर पहिल्यै खाना खुवाए नि दबाई हाल्ने चाँडै आफ्नो निहो हाल्यो आमाको होइन एउटा चोरहरू त्यो दिनाथलाई के के गर्यो भनेर दिनाथलाई त जङ्गलो छोपिआ रहेछ भाग्दो लाग्यो आएको पुलिस आइदिनु जङ्गलो छोपिनु हात सात बाजेगालेर लैग नयाँ सिडियो पनि आयो भन्दा थियो कि आमा ऊ त इतना हात खुट्टा बालो निको देख्दा पनि खै पढा लेख्यालाई ले व्रताएरै घुस बिस पनि खाने यो त फटाला माथि जनाले सिडियो साहबी मुख बाटो अब जुन दुर्घन्ध हु दुर्घटना भइहाल्यो के गर्ने भन्ने कुरोमा हामी अब अगाडि पहल चाल्नु पर्छ तपाईँहरूको यो बाटो अलि गाडी चाहिँ उपभुक्त बनाउनको लागि मैले हेर्नुहोस् विभिन्न ठाउँमा मैले आफ्नो व्यक्तिगत तर्फबाट पहल गरेको छु हेर्नुहोस् त्यहाँबाट हेर्न भने अलिकता बजेट आउँछ हेर्नुहोस् र तपाईँहरूले जनसन्धान गर्नुपर्छ अनि हेर्नुहोस् तपाईँहरूको बाटो एकदम राम्रो भएपछि तपाईँहरूको गाउँमा निर्वाध रूपमा गाडी चल्न सक्छ त्यति एउटा कुरो सुन्नुहोस् फेरि तपाईँकै जुन यो बाटो निर्माण भयो नि त त्यहाँ तपाईँ घोटाला बाजे हेर्नुहोस् पहिल्यै भन्छ जयराज अनि डम्बर सिंह र ज्याना खालि काम मात्रै गरेको देखायो, देखायो। सारा पैसा पेटमा छ्यायो त्यसकारण तिनीहरू अहिले हेर्नुहोस् त्यो डम्मरे दिनाथलाई छोड्न पर्यो भनिदिनुहोस् मलाई केन्द्रबाट फोनको फोन आज हेर्नुहोस् होइन म नियमन्दा बाहिर जान जाँदैन अर्को कुरो एउटा एउटा कुरो याद गर्नुहोस् बरु तिमीले मेरो जागरी खाए खाऊन् म तिनीहरूलाई कानून पालन गराउने बलियो भएपछि कसैको केही लाम त रहन्छ गाउँले पनि यसपालि धेरै कुरा बुझे हजुर केही समयमा फेरि बाटो चक्लाउने काममा गाउँले अघि सरे ही नाउने हेर्दै ढुङ्गो लाग्यो हेर्दै हुन्छ कुद्दा हुन्छ कुदाउने भने त्यो रकेट मायादा म त बिस्तारै कुदाउने हो यसो हिँड्दा आएको त बाटो रहेछ धेरै राम्रो गर्नुभएन तपाईँहरूले यस्तो तपाईँहरूले काम हेर्नुहोस् चाँडै काम सकिन्छ हेर्नुहोस् आखिरमा बतासे गाउँको बाटो साँच्चीकै राम्रो भयो हजुर नाप जाँच पास भएका गाडीहरू नियम मिलाएर चल्न थाले रकेट माइलोले पनि गजबको जागिर पायो नि हजुर अब हेर्नु मैना का काकी होटलको काम भित्र धनसराले सम्हाले कि छ अहिलेसम्म अब आफ्नो काम भनेको कसो भनेपछि समितिले अलिकता नानो काम दिएछ काकी हेर अब गाडी समयमा पुगिया छ कि पुगे छैन हेर्ने अनि मान्छे ज्यादा हाल्यो कि हालेन हाल्न yeah. पनि दिँदैन आज पहिला पहिला जस्तो कहाँ हो त काकी अनि समयमा हिँड्यो कि हिँडेन अनि त्यसपछि अब तपाईँको गाडीको कसो त हाल oh. पुरा जिम्मा दिएको छोड पनि अहिले त हाम्रो गाउँको रोड यस्तो गजब भएको दुख लाग्छ काकी अब पहिला पनि देखिया म गाडी चलाउँथे मेरै कारण मैले चलायो गाडीमा अब काशी राम काका पनि पढे देख्नुभयो पुराना कुरा सम्झेर अब तल गाली गरेर हुने के नै मेरा बड्डा पनि फरिने केही नै भनौँ नि त अब क्या गरौँ अब तेरो पनि खुट्टो त्यसै भयो भन्नु नि तैले पनि दुःखै पाएको छ है मैले भयो अब म माई त जान लाग्यो अनि टागी अहिले माइत जाने हो कि राम्रो सिटमा राखेर पठाइदिनु पैसा कति भयो बान्छ यहाँ टागीको कतिको हिसाब गरिदियो त एक गिलासम्म चिया चार पाउँदैन गाडी आउन बस्यो भने यसलाई बस्यो गाडी चलाइन हाल खबर ठिक छ गाडी गएको छ हजुर त्यो गाडीमा धेरै मान्छे हाल्ने काम नगरे हैन अब फेरि त्यो तेरो त्यो उसलाई त्यो भन्नु गाडीलाई राम्रोसँग कन्डिसनमा राखो रा भनेर है गुर्जुलाई हजुर फेरि अप्ठ्यारो हुन्छ देखिया भोलि ल ल तिमीहरूको लागि भने अनि छुट्ने समय त सात पैँतालिसमा छ हजुर हुन त टाइममै पुगेछ जस्तो मेरो चलानु त कहिला चला ल तेरो चलानु त भयो अँ ए राईमा उकाकीलाई पनि त्यो मेरो पैसा कि ल्याउ त मैसा हा सीख जाने जीी बनाई राजा हो जी बनई राजा हो हिजो देखी बुझेदी दे राजा हो लौरिस मलाका बस्यो मत हिमाला चरी बस्यो मत हिमाला डिदा मरेर बाचे मरेर बाँचे दुःख पाइन्छ नियममा नबसे लौरी सिमाला चरिका बस्यो माथि हिमाल चरिका बस्यो माथि हिमाल झे कुरो माइलोले सारा माइलोले सारा पुरा हजुर बेलैमा बिचारा लौरी सिमाला चरी कहाँ बस्यो माथि हिमाल चरिका बस्यो माथि हिमाल तपाई सुन्दै हुनुहुन्थ्यो नाटक मिठो सारङ्गीको रकेट माइलाको कथा अङ्क छ यस अंकका कलाकारहरू हुनुहुन्थ्यो प्रकाश गन्धर्व चक्रप्रसाद श्रेष्ठ हेगमत घले ओमराज जोशी पुष्पा जोशी अमिर सोप राजकुमार जोशी दुर्गाप्रसाद रायमाझी विजय सिंह विष्ट भीमलाल जोशी देवकी बोहरा टिकादेवी घले पवित्रा श्रेष्ठ जेनिसा घले रोहित मल्ल सुरेश विक्रम था वीरेन्द्र मल्ल चक्र घोशी भागा नेपाली नवीन श्रेष्ठ प्रकाश श्रेष्ठ रेखा वागचंद संगीत प्रसाद श्रेष्ठ रूक्मिणी परियार र सूरज श्रेष्ठ नाटक का लेखक तथा निर्देशकूं भवसागर घिमिरे साथ आनविका गिरी रविन्द्र सिंह बानिया सात उत्पादन सहयोगी सृष्टिराज भंडारी वेब प्रड्यूसर बिभोर बराल ध्वनि सम्पादन शिरिष विक्रम थापा र प्रकाश घिमिरे नाटकका सहसम्पादक हुनुहुन्थ्यो खगेन्द्र लामेछाने र सम्पादक हुनुहुन्थ्यो धुबहरी अधिकारी यो कार्यक्रम बेलायतको अन्तर्राष्ट्रिय विकास विभागको सहयोगमा बीबीसी मिडिया एक्सनले तयार पारेको हो नाटक कथा मिठो सारिकको भर्खरै प्रसारण भएको अङ्कबारे तपाईँका कुनै सुझाव